नमस्कारमा कार यहाँलाई स्वागत छ प्रविधि कक्षका रिजनसँगै म ध्रुवराज कृषि सरकार हरेक हप्ताको मंगलबार बिहान साढे सात बजे पश्चात आउने गर्छ र डियर्पण एक सय चार थब्लो पाँच मेगाअको साप्ताहिक कार्यक्रम कृषि सरकारमा हामीले कृषिका विभिन्न विषयवस्तुका बारेमा जानकारी अनि सफल कृषकसँगको कुराकानी पनि हामीले जोड्दै आइराखेका छौं आजको कृषि सरकारको बसाइमा हामी एकजना सफल कृषकसँगको भलाकुसारी जोड्ने प्रयासमा रहेका छौँ रत्नगर तिन हाजीपुर निवासी ऋषभ राज तपाले यहाँसँग हामी कुराकानी गर्दैछौँ उहाँले यति बेला गाई पालन गरिरहनु भएको छ र विदेश यात्रा उहाँ विदेश यात्रामा हुनुहुन्थ्यो विदेश यात्राका क्रममा त्यति राम्रो आमदानी नभएपछि उहाँ स्वदेश फर्केर गाई पालन गर्दै हुनुहुन्छ र उहाँ अहिले सन्तुष्टि पनि भएको हामीले पाएका छौँ र ताज पशु विकास फार्म प्राली नाम दिएर उहाँले एउटा फार्म सञ्चालन गर्नुभएको छ र त्यही फार्मका सञ्चालक ऋषभराज थपलिया सफल कृषक पनि हुनुहुन्छ हामी उहाँसँग यति बेला कुराकानी गर्दैछौँ कृषि सरकारको विषयमा हामीसँग प्रत्यक्ष स्टुडियोमा उहाँ हुनुहुन्छ ऋषभजीलाई स्वागत छ अर्पणको कृषि सरकार कार्यक्रममा धन्यवाद सुरुमा यहाँको फार्मको बारेमा जानकारी दिनुहोस् न मेरो नाम ऋषभराज थपलिया रत्नगर तिन हाजिपुर चितनु हो मेरो फार्मको नाम ताज पशु विकास फार्म प्राली रनपाती हाजिपुरमा अवस्थित छ त्यसको म सञ्चालक र मेरो फार्ममा अहिले हाल साना र ठुला गरेर पचासवटा गाई सङ्ख्या छन् जसमध्ये चाहिँ एक्काइसवटा चाहिँ दुहुना छन् लैना र दैनिक दुई सयदेखि दुई सय पचास लिटर दुध दुग्ध विकास संस्थान डिडिसीमा बेच्ने गरेको छु र मेरो फार्ममा अहिले होलिस्टेन फ्रिजियन र जर्सीका क्रस जातिका चाहिँ गाईहरू छन् कसरी सुरुवात गर्नुभयो यहाँले यो गाई पालन कसरी सुरुवात गर्नुभयो अब पहिला आजभन्दा चाहिँ आठ नौ वर्ष अगाडि कुकुरो हो त्यतिखेर अब आफ्नो देशमा चाहिँ केही रोजगारी नभएको कारणले चाहिँ विदेशतिर गयो विभिन्न देशमा गयो जाँदा जाँदा अब त्यहाँ चाहिँ राम्रो चाहिँ उपलब्धि हासिल गर्न सकिएन र आर्थिक रूपमा पनि धेरै सोचे जस्तो चाहिँ कमाउन सकिएन र अब स्वदेशमै केही काम गर्नुपर्छ भन्ने एउटा चाहिँ धारणा आयो र आफ्नै देशमा चाहिँ पौरख गर्नुपर्छ र आफूले गरेको काम एउटा चाहिँ दीर्घकालीन रूपमा गर्नुपर्छ र जुन चाहिँ आफ्ना चाहिँ सन्ततिलाई पनि सधैँको लागि हुन्छ भन्ने जस्तो लागेर यो ताज पशु विकास फार्म प्राली भनेर चाहिँ कम्पनी रजिस्टार कार्यालयमा करिब तिन वर्ष अगाडि चाहिँ दर्ता गरेर चाहिँ यो व्यवसाय सुरु गरेको तिन वर्ष अगाडिबाट सुरु गर्नुभयो हजुर करिब तिन वर्षमा विदेश यात्रा जुन यहाँले भन्नुभयो विभिन्न देशमा कुन देश जानुभएको थियो कस्तो थियो विदेशको कमाई अब कुन देश भन्दाखेरि त अब देश चाहिँ अब चाहिँ छ सातवटा नै पुग्यो कोहीमा काम गरियो कोहीमा काम गरिएन त्यतिकै फर्कियो जम्मै प्रायः खाडी मुलुकहरू त्यहाँ चाहिँ अब भने जस्तो चाहिँ भएन अब यहाँबाट जे सोचेर गएको थियो त्यस्तो नभ नौबा। नभएको छ फर्किने आउने अनि फेरि जाने फेरि जाने त्यस्तै फेर जा अवस्था हो निक्रो अप्ठारो परिस्थिति को सामना विदेश फर्कि सके गाय पालन नहीं कसरी कोजन भाई अब यह गाई पालन रोज्ञ को धरें कारण है जिसमदे प्रमुख कारण के हमारे देश में यह दूध को धर खपत क्योंकि हमारे देश लाही दुध अहिलेसम्म उत्पादन भइसकेको छैन र यसको बजार एकदम सुनिश्चित छ त्यस कारणले नै यो व्यवसाय भनेको एकदम दीर्घकालीन व्यवसाय हुनसक्छ र यसबाट चाहिँ राम्रो आम्दानी लिन सकिन्छ भन्ने चा चाहिँ लाग्यो र वास्तवमा त्यो पनि भइरहेको छ र यो व्यवसाय रोजेको अहिले कति आमदानी गर्नुहुन्छ अब कति आम्दानी भन्दा अब त्यही रूपमा गाईलाई अब चाहिँ खानापिना पुर्याइएको छ घर चलाइएको छ अब बैङ्क ऋणको ब्याज किस्ता तिर्दै आइएको छ त्यही नै हो ठ्याक्कै यति भन्दाखेरि अब ठ्याक्कै भन्दाखेरि अब चाहिँ मासिक रूपमा झन्डै एक लाख रुपियाँ ब्याज किस्ता तिर्नुपर्छ अब लगभग एक लाख रुपियाँ अब गाईले खान्छन् र बाँकी अब चाहिँ घर खर्च चलेको छ त्यही नै कहाँबाट यहाँले ऋण लिनु भएको छ अहिले नेपाल पनि कृषि कार्यालय अथवा पशु सेवा कार्यालयबाट चाहिँ कस्तो पाउनु भएको छ यहाँले सेवा सुविधाहरू पशु सेवा कार्यालयबाट राम्रो चाहिँ सेवा पाएको छु मैले जतिखेर भन्दाखेरि पनि अब पशुबा कार्यालयका भनौँ त्यहाँका चाहिँ अब पशु स्वास्थ्य कर्मीहरू होइन त्यहाँको प्राविधिकहरू सबैजना चाहिँ भनेको बेला उहाँहरू आउनुहुन्छ होइन मलाई त्यस सम्बन्धी कुनै समस्या छैन सुरुमा पाँच हजार बेर्ना चाहिँ निफेर घाँस सहयोग गरिदिनु भयो होइन अनि त्यसपछि च्याप कटर घाँस काट्ने च्याप कटर पनि सहयोग गरिदिनु भयो र सिएलडिपी भन्ने यो हरिहर भवनमा छ सामुदायिक पशु विकास आयोजना उसले लाख मासिक एक लाख ब्याज भन्नुभयो एक लाख गाईलाई खर्च बाँकी घर खर्च पनि टरेको छ यसरी हेर्दाखेरि विदेशमा त्यो अवस्था र यहाँ यो अवस्था कसरी कस्तो लागिरहेको छ तपाईँलाई अहिले एकदम म खुसी छु किनभने अब विदेशमा म एक्लै काम गर्थेँ होइन तर एक हो, हो, अब एकदम तनावमा थिएँ अब केही समय कोही देशमा त एकदमै नै म फर्किनु पर्यो, होइन लगानी पनि गाको लगानी पनि डुब्यो होइन फेरि ऋण खोज्यो फेरि गयो भने जस्तो कहिल्यै पनि राम्रो भएन अब फापेन भन्नु पऱ्यो कि के हो होइन तर अब यहाँ चाहिँ आफ्नो परिवारमा सबैजना मिलेर हामी नौजनाको परिवार छौँ जसमध्ये अब बुढा अब चाहिँ पचासी वर्षेन्ट आएका हजुरबुवाजुरआमा हुनुहुन्छ पैँसठी वर्षन्ट आएका बुवा आमा हुनुहुन्छ त्यस्तै अब श्रीमती तिनवटा छोराहरू छन् हामी सबै मिलेर अब हामी लगभग सातजना चाहिँ अब मिलेर काम गर्छौँ त्यति गर्दाखेरि पनि अरू चाहिँ तिन चारजना चाहिँ बाहिरको मान्छेहरू पनि राखेर काम राख्नु भएको छ भसी परिवारबाट पनि राम्रै साथ पाउनु भएको छ अँ राम्रै साथ पाएको जन्मो जन्म यो चितवनजीलाई कठार गाविसको समनपुर भन्ने ठाउँमा अब बाल्यकालको बारेमा त अब म एकदम त्यति अब सम्पन्न हामी परिवार होइन पाहाडमा त हामी सम्पन्न थियौँ रे होइन अब चाहिँ बाजी हजुरबाहरूको पालामा चाहिँ अब त्यति गर्दा अब चाहिँ चितवनमा आउँदा चाहिँ खासै त्यस्तो होइन सामान्य परिवारमा हो अब बुवा आमाले धेरै सङ्घर्ष गर्दै गर्दै अब चाहिँ केही सम्पत्तिहरू अब चाहिँ जोड्नुभयो अब त्यस्तै त्यस्तै हुँदै हुँदै अब सानामा केही समय म मा मामा घर पनि बसेँ होइन तिन कक्षासम्म म मामा घरमै बसेर पढेको त्यसपछि अब पढाइ चाहिँ अगाडि बढाउँदै जाँदा मैले अब इन्टरभ्युसन गरेँ त्यसपछि चाहिँ मेरो पढाइ ब्रेक भयो किनभने अब रोजगारीको सिलसिलामा बाहिर जानुपर्ने परिस्थिति आयो त्यही अनि यहाँले यो गाई पाल गर्दाखेरि आम्दानी होला नहोला त्यो एउटा शङ्का पनि थियो होला सुरुमा एउटा के लगानी कति गर्नुभएको थियो रिक्स कसरी बोल्नु भयो होइन अब सुरुमा चाहिँ फेरि यसको चाहिँ कस्तो थियो भनेदेखि अब हामी विदेशमै हाम्रो अब चाहिँ नजिकै छिमेकी एउटा दाई हुनुहुन्छ होइन कृष्ण अधिकारी उहाँमा अब चाहिँ समय जाने आउने हाम्रो धेरै अहिले पनि सम्बन्ध राम्रो छ सुरुमा अब हामीले चारजना भएर चाहिँ काम सुरु गर्ने चाहिँ एउटा मनसाल्यौँ र चारजना भएर काम सुरु पनि गऱ्यौँ अब चाहिँ अब समय परिस्थितिले अब उहाँको र अरू दुईजना साथीहरूको चाहिँ परिस्थिति मिलेन र सल्लाहमै चाहिँ अहिले चाहिँ मैले एक्लै मैलाको अवस्था हो कतै गल्ती त गरिनँ मैले पेसा अँगालेर भने त्यो तपाईँलाई छ कि छैन भित्री मनदेखि होइन होइन छैन किनभनेदेखि यो एउटा सम्मानित पेसा हो होइन म यस पेसाबाट एउटा चाहिँ अमृत उत्पादन गरिएको छ होइन जुन चाहिँ मानव जीवनको लागि चाहिँ जन्मदेखि मृत्युसम्म नभै नहुने चाहिँ चिज हो होइन दुधको महिमा जति वर्णन गरे पनि वर्णन कर सकें उसे स्वस्थ कथा में हजार जिब्रा भैग शेष नाग भरस्वती भ्रह्मा भाई जस्ते अब यह एकदम मानव जीवन को लगी एकदम खाचो होना ये नानव जीवन चाह संभव जो नहीं सकता है ते नब यह विदेश फर्किस यहाँ गाई पालनै गर्छु भनेर कसैको सल्लाह पाउनुभयो या कसैको केही देखेर यो सुरुवात गर्नुभएको अब यसो विदेशतिर पनि धेरै ठाउँमा अब चाहिँ हेरियो होइन अब युरोपियन मुलुकहरूमा पनि अब चाहिँ नेट इन्टरनेटबाट चाहिँ सबै कुरा हेरियो होइन त्यो हेर्दाखेरि चाहिँ एकदम रमाइलो पनि लाग्यो होइन अब केही न केही अब पेसा गर्नु पऱ्यो होइन गर्दाखेरि अब यो पेसा गर्दाखेरि चाहिँ अन्यों अन्यों। अब आर्थिक रूपमा सामाजिक रूपमा होइन सबै हिसाबले पनि यो ठीक छ भन्ने लाग्यो होइन र अनि केही त्यस्तो गाह्रो अप्ठ्यारो अब बिहादेखि बेलुकासम्म यो दैनिकी अलिकति सुनाइदिनुहोस् न अनुभव अब यसको गाह्रो मानेदेखि यो गाह्रो विषय हो होइन नमानेदेखि यो एकदम सजिलो विषय हो यसलाई अब हामीले एउटा मनैदेखि चाहिँ म यो काम गर्छु भनेर जसले चाहिँ ठान्छ चा नि त्यसलाई एकदमै सजिलो हुन्छ अब यसको सेड्युल चाहिँ कस्तो छ चा भन्नुहोला भनेदेखि बिहान तिन बजी उठिन्छ तिन बजी उठिसकेपछि अब म चाहिँ पानी दिन थाल्छु होइन श्रीमातिर म गएर पानी दिन थाल्छु दुईजना मिलेर अनि त्यसपछि अब घरका परिवार क्रमशः सबैजना हुन्छन् सबै मिलेर अनि काम गर्ने मान्छेले पनि अब घर सुबर सोध्ने हो नि त्यता गर्छन् अनि सबैजना आएर गाई दुनी हो त्यो सबै गर्दाखेरि छ बजीसम्ममा हामीले चाहिँ बिहानको काम लगभग सक्छौँ अनि त्यसपछि एक गिलास दुध चट खान्छौँ सबै मिलेर होइन अनि त्यसपछि अब दुध पुर्याउनेले दुध पुर्याउने घाँस काट्न जानेले घाँस काट्ने होइन अनि गाईलाई अब फेरि घाँस दाना गर्नेले बाँस दाना गर्ने त्यसै व्यस्त छ जीवन व्यस्त पनि छ र अब चाहिँ के अरे फुर्सद पनि छ दिउँसोमा त फुर्सतै होला अब त्यसलाई अब भनौँ न एकदम अँगालेर बोकिरहनु पर्ने अवस्था पनि पर होइन mm -hmm. र निगरानीमा पनि पर बसिरहनु पर्ने अब त्यसलाई चटक छोडेर चाहिँ दुई चार दिन कहीँ हिँडौँ जस्तो अब दोकान पसल अब यस्तो हुन्छ भने त्यसलाई अब आज मेरो फुर्सो छैन बिहा पार्टीमा कहीँ जाउँ भनेर mm -hmm. यसो स्वटर लाएर जाने अवस्था पनि होइन mm -hmm. र अब दिनभरि कुरेर बस्नुपर्ने अवस्था पनि होइन त्यसलाई समयमा दिनको तिन तिन टाइम चाहिँ अब दानापानी टक्क गरिसकेपछि यसलाई कुनै समस्या छैन दुई चार दिनै बाहिर जानु पऱ्यो भने होइन दुई चार दिनै बाहिर जानु पऱ्यो भने त त मिलाएर जानुभयो नि त होइन सबैजना हुन्छ होइन तपाईँलाई कसैले कुरा काट्दैनन् ए थप्पल्याले यसो गर्यो उसो गर्यो कस्तो पेसा अँग त्यो कुरा काटेको यहाँले सुन्नु भएको छ कि भएको छैन होइन अब यसको पनि दुई किसिमको चाहिँ कुराहरू आउँछन् कसैले चाहिँ भन्छन् यो साह्रै दुखी पेसा हो होइन एकदमै यस्तो कहिल्यै पनि त्यहाँबाट चाहिँ बाहिर निस्किन पाइँदैन घुम्न पाइँदैन दुल्न पाइँदैन भन्ने कसैले भन्छ कसैले असाध्यै राम्रो गर्नुभयो होइन एकदम चाहिँ ठुलो काम गर्नुभयो धन्यवाद पनि भनेर भन्छन् होइन अब खास भन्ने हो भनेदेखि नेपाल अधिराज्य भभरिबाट पूर्व मेचीदेखि पश्चिम महाकालीदेखि चाहिँ होइन यो के भिजिटमा चाहिँ आउँछन् होइन हाम्रो फार्ममा धेरै चाहिँ व्यक्तिहरूसँग अब सम्पर्क हुन्छ होइन अनि सबैजनाको चाहिँ प्रतिक्रिया चाहिँ असाध्यै राम्रो गर्नुभयो गौन, ठुलो काम गर्नुभएछ लाग्छ त्यही बेला असाध्यै खुसी लाग्छ एउटा गर्व हुन्छ सँगसँगै समस्या पनि जोडिएको होला के छन् समस्या होइन समस्या त अब हरेकमा चाहिँ अब जस्तो दिन र रात त सँगसँगै जोडिन्छ होइन र उज्यालो र अँध्यारो भने जस्तो त्यो त हरेक कुरामा जोडिन्छ तपाईँलाई तो तत्काल देखिएको समस्याहरू आइरहेका समस्याहरू चाहिँ तत्काल देखिएको समस्या भनेको अब यो पेसामा चाहिँ एउटा कामदारको चाहिँ ठुलो समस्या छ होइन कामदार नपाउने नै समस्या हो होइन किन एउटा चाहिँ यति टाइमसम्म हुने ड्युटी हुँदैन अनि त्यस कारणले अब यसमा अरू ठाउँमा जस्तो गरिरहनु पर्ने त्यस्तो पनि हुँदैन <laughs> अब एकछिन गऱ्यो फेरि बस्यो एकछिन गऱ्यो फेरि बस्यो भनेर भन्दा अब त्यहीँ नै चाहिँ एउटा थायी रूपमा चाहिँ बस्ने चाहिँ एउटा कामदारको चाहिँ आवश्यकता पर्छ चा होइन <laughs> जुन चाहिँ अलिकति पाउनलाई चाहिँ अलिक गाह्रो छ तिन चारजना राखेको छु भन्नुभयो भने उहाँहरूलाई चाहिँ कसरी म्यानेज गर्नु अब उहाँहरूलाई त्यहीँ खान बस्नु दिने अब तलब दिने त्यही नै अब फेरि कोही जान्छन् फेरि कोही बेला खाली पनि हुन्छ अनि फेरि कोही काम खोज्दै आउँछन् अनि फेरि राख्यो त्यस्तै गरी चलिरहेको छ दुधको मूल्य पाइनँ भन्ने यसो समस्या चाहिँ छ कि छैन होइन दुधको मूल्य पाइनँ भन्ने त एउटा समस्या छ अहिलेको समयअनुसार होइन तर मेरो विचार त फेरि अलिकति भिन्न छ यो विषयमा कस्तो छ भनेदेखि दुधको मूल्य जति धेरै बढ्यो होइन त्यसमा व्यक्तिगत रूपमा चाहिँ अब व्यवसायहरूलाई फाइदा त हुन्छ हुनै पनि पर्छ काम गरेको तर उपभोक्ताले पनि त्यसलाई खान सक्नु पऱ्यो होइन उपभोक्ताले खाइदिएन अब चाहिँ दुधको मूल्य अथवा दुधको बिक्री होइन हरेक कुराहरू हुन्छ त्यस कारणले हाम्रो अहिले देशमा वास्तवमा भन्ने हो भने लागत मूल्य नै बढी छ उत्पादन लागत मूल्य लाइक कति सक्दो घटाउन सकिन्छ भन्ने चाहिँ कोसिसमा चाहिँ हामी छौँ होइन म व्यवसायिक दुग्ध उत्पादक कृषक समाज चितवनको सचिव पनि हो होइन विगत डेढ वर्षदेखि हाम्रो यो व्यावसायिक दुग्ध उत्पादक कृषक समाजले होइन बाह्र बुधे चाहिँ एउटा माग होइन कृषि मन्त्रालयमा पेस गरेको थियो जसमध्ये अब एउटा चाहिँ आंशिक रूपमा चाहिँ सम्बोधन भएको विषय चाहिँ के भने दुधको मूल्य अलिकति थोरै बढाएको होइन त्यो पनि पर्याप्त त र हामीले uh, के भन् बन, भन्दै आएका थियौँ भनेदेखि हामीलाई कृषि ऋणमा होइन कम्तीमा पनि छ पर्सेन्टभन्दा हामी ब्याज दरभन्दा हामी चाहिँ तिर्न सक्दैनौँ भनेर चाहिँ हामीले त्यो विषयमा चाहिँ विभिन्न फोरमहरूमा चाहिँ आएको हौँ होइन अब त्यसमध्येमा चाहिँ अहिले चाहिँ अहिलेको सरकारले होइन अब पत्र पत्रिकामा आएको अस्ति बजेटमा पनि सुन्छ अब कार्यान्वयन चाहिँ अब हुन्छ हुँदैन अब त्यो हेर्दै जाऊँला होइन केही कुराहरू चाहिँ नआएका होइनन् आएको छ तर यदि हुँदाहुँदै पनि हाम्रो अनुत्पादक पशुहरूको चाहिँ व्यवस्थापनको विषय चाहिँ एकदम मूल विषय हो यो चाहिँ व्यवस्थापन जबसम्म गर्न सक्दैन तबसम्म पनि हामीलाई चाहिँ ठुलो एउटा चाहिँ चुनौती छ एकदम ठुलो कठिनाइ छ यसबाट चाहिँ हामी मुक्त हुनको लागि चाहिँ हामीले चाहिँ विभिन्न ठाउँमा फल गरिरहेको छ अब यो ठुला फार्महरू जस्तै यहाँले गरि राख्नु भएको छ यो बेला बेलामा बढिरहने दाना चोकरको मूल्य र पाउने दुधको मूल्यमा यो फरक र समस्या चित्तबुझ्दो हुन्छ या हुँदैन यति ठुला फार्मको हकमा होइन अब यस्तो छ के भनेदेखि अब त्यति चित्तबुझ्दो त छैन होइन अब क्वालिटीको दाना छैन होइन अब दाना व्यवसायहरूले पनि के भन्छन् भनेदेखि अब mm. हाम्रो लागतै बढी छ होइन हामीले कम मूल्यमा दिन सक्दैनौँ र बढी मूल्य लिन सक्दैनौँ कृषकहरूले चाहिँ बढी मूल्यमा किन्दैनन् र अब हामीले चाहिँ क्वालिटीमा चाहिँ घटाउनै पर्छ क्वालिटी बढाउने हाम्रो लागत मूल्य बढ्छ त्यो चाहिँ अब चाहिँ कृषकहरूले किन्न सक्दैनन् उनीहरूको कुरो छ यो यो पनि एउटा चाहिँ समस्याकै विषय छ र हामीले के भन्दै गर्दै आएका छौँ भनेदेखि अब हामीले दाना चोकर र चाहिँ फरालहरूमा मात्रै चाहिँ निर्भर नभएर होइन अब हामीले हरियो घाँसमा चाहिँ बढी जोड दिनुपर्छ हरियो घाँस लगाएर चाहिँ अब चाहिँ लागत मूल्य घटाउनुपर्छ भन्दै आएको हो र म आफैले पनि करिब छ सात बिघा जग्गामा चाहिँ हरियो घाँस लगाएर चाहिँ घाँसमा आधारित पशुपालनमा चाहिँ मैले जोर दिँदै आएको छु र त्यसै कारणले पनि विभिन्न ठाउँबाट चाहिँ राम्रोसँग चाहिँ ऊ फार्म सञ्चालन गरेको छ हाम्रो भिजिटमा पनि हामी गरेको छ र जिल्ला पशु सेवा कार्यालयले पनि एकदम राम्रो चाहिँ सकारात्मक यो घाँसको लागि यहाँले त्यत्र बिघा आफ्नै हुनु या लिजमा लिएर गर्नुभयो मैले लिजमा लिएको कति तिर्नुहुन्छ अब प्रतिकट्ठा लगभग दुई हजार डरले चाहिँ तिर्छु पहिला पन्ध्र सयदेखि अब तिन वर्ष अगाडिदेखि अब पन्ध्र सयमा पाइन्थ्यो अहिले बिस्तारै बढ्दै गएर अहिले लगभग दुई हजार प्रतिकट्ठा वार्षिक रूपमा सरकारले यस्तो गरिदियोस् भन्ने यहाँका चाहनाहरू के छन् होइन अब सरकारले गरिदियोस् भने चाहनाहरू त धेरै नै छन् होइन अब हाम्रो प्रमुख समस्या भनेको नै अब चाहिँ के यो अनुत्पादक पशुको व्यवस्थापन हो जस्तो जुन पशुले उत्पादन दिन सक्दैन होइन त्यसलाई चाहिँ हामीले चाहिँ निर्वाध रूपमा चाहिँ बिक्री गर्न पाउनु पऱ्यो होइन अब आफ्नै देशमा पनि अब सलर हाउसहरू चाहिँ खोल्न नसके अथवा यसलाई चाहिँ अब हाम्रो चाहिँ संस्कारले चाहिँ होइन नदिए पनि अब चाहिँ विदेशमा निकासी गर्न पाउनु पऱ्यो होइन यदि त्यो गर्ने हो भनेदेखि यो व्यवसायमा आदि नै बढी नाफा हामीले गर्न सक्छौँ किनभने अहिले तपाईँहरूले अब देखिरहनु भएको भोगिरहनु भएको विषय हो अब एउटा बाछो जन्म्यो भने एउटा ठुलो समस्या हुन्छ होइन अब जस्तो अब एउटा गाई चाहिँ अब चाहिँ अनुपादक भयो सबैले दुध दिन्छन् भने कसैको के समस्या हुन्छ कसैको के समस्या हुन्छ होइन गर्दा गर्दै पनि समस्या निस्किन्छ अब त्यसलाई के गर्ने होइन यस्ता किसिमका चाहिँ कठिनाइहरू छन् बाँझो पनि हुन्छ त्यसलाई के गर्ने होइन यी यसलाई चाहिँ यी अनुपा अनुत्पादक पशुहरूलाई चाहिँ निकासी यदि गर्न पाइयो भनेदेखि चाहिँ हामी सफल हुन सक्छौँ सरकारले चाहिँ त्यो गरिदिने बित्तिकै र अब चाहिँ कृषि ऋणमा चाहिँ सहज रूपमा चाहिँ कृषि ऋण पाउने र ब्याज दरमा जति सक्दो चाहिँ न्यून गर्ने हो यो व्यवसाय फस्टाउन सक्छ र जति पनि अब अनुदान भनेर दिइन्छ नि अब विभिन्न शिक्षकहरूमा अब अनुदान भनेर दिएको चाहिँ जति एउटा व्यवसायले कृषि ऋणको ब्याजमा नै त्यसलाई चाहिँ जोड्ने भने प्रत्यक्ष कृषकले चाहिँ त्यसलाई चाहिँ लाभ भएको चाहिँ अनुभूति गर्छ किनभने उसलाई कुनै किसिमको झन्झट हुँदैन होइन यदि चाहिँ त्यसो गर्ने हो आ, भने त्यो मान्छे चाहिँ त्यो व्यवसाय त्यो किसान चाहिँ एउटा व्यावसायिक हुनसक्छ कति पाउनु अल्ले अनुदान अनुदान अनुदान अनुदान मैं अगली भाई सीएल डेढ़ लाख रुपया अब यहाँ जस्ते युवा प्रत्येक दिन बाहरने क्रम बढ़ ती युवा को अंत्य में हम लगभग कार्यक्रम के अंत्य में यहाँ का सलाह सुझाव सन्देश के रहता अब ती युवा मे भाँच तपाईँहरू विदेश नगइदिनु होला आफ्नै देशमा केही न केही एउटा थाई पेसा गर्नु यही गर्नुपर्छ भन्ने छैन हरेक कुराहरू चाहिँ हाम्रो देशमा चाहिँ ठाउँ छ ठाउँ नभएको होइन हामीलाई वातावरण नमिलेको हो र त्यो वातावरण कसले मिलाइदिने भन्दा तपाईँ हामी जस्तै सबै युवाहरू मिलेर वातावरण बनाउने हो होइन हामीले गर्दै गर्दै जाँदाखेरि एक दिन न एक चाहिँ हामी सफल हुन्छौँ विदेश जाने भनेको एउटा चाहिँ अल्पकालीन हो अब विदेश गयो केही पैसा लिएर आयो र विलासीताका सामानहरू किन्यो अब ठुल्ठुला चाहिँ घरहरू किन्यो गाडी किन्यो आखिर त्यसले त खासै केही समयको लागि छेँडेको अब चाहिँ रमाइलो मात्रै हो त्यो दीर्घकालीन होइन त्यस कारणले चाहिँ आफ्नै देशमा चाहिँ केही गर्नुहोस् अझ म भन्छु अब यो गाई पालन व्यवसाय भएको हुनाले यो व्यवसाय अझ राम्रो छ होइन यसबाट चाहिँ सबै कुरा हुन्छ अब यसैबाट चाहिँ सुरुवात गर्नु हो भने पनि राम्रो हुन्छ तरकारी गर्नुहोस् होइन अरू चाहिँ कृषि व्यवसाय हरेक ठाउँमा बाख्रा गर्नुहोस् कुखुरा गर्नुहोस् सबै थोक गर्नुहोस् तर आफ्नै देशमा गर्नुहोस् झन्झट नमान्नुहोस् झन्झट नमान्नुहोस् हुन्छ रेड्डी अर्फबाट स्टुडियोसम्म आउनुभयो आफ्ना अनुभवहरू सुनाउनु भयो त्यसको लागि हामी धन्यवाद दिन चाहन्छौँ यहाँलाई धन्यवाद तपाईँलाई पनि र यो रेडियो अर्पणलाई पनि यहाँसम्म बोलाएर आफ्ना कुराहरू राखिदिनु भएकोमा पुनः धन्यवाद हस् धन्यवाद सर हामीले कुराकानी गऱ्यौँ रत्नगर तिन हाजीपुर निवासी सफल कृषक गाईपालक कृषक ऋषभराज थपलियासँग हामीले उहाँको अनुभव उहाँले अँगाल्नु भएको आव... गाई पालन पेशा का विषय में रहकर कुरा गई खुशी आनंदित रामें आमदानी गई विदेशी युवा एटा उदाहरण को पात्र वहां बनुक नई सीक्न पर्ने आवश्यकता हमने देखा छज को, फात्र पनी को पनी आ, सरकार को समय सकता कार्यक्रम सुनभ तद संपूर्ण कृषक दाजुभाई दीदी प्रविधि संयोजनमा रहेर साथ दिने रिजनलाई आभार प्रकट गर्छु आजको श्रृंखलाबाट आजका अतिथि सफल कृषक गाईपाला कृषक राज थपोलियासँगै म कार्यक्रम सञ्चालक ध्रुवराज छुटिन्छु नमस्कार सुन्दै हुनुहुन्छ सबैका लागि समयको लागि अडपड यसै चार थप्टो माछु